नमस्ते म यस कुमार यो मेरो साङ्गीतिक अवधिबाट यहाँहरूले मलाई साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद मलाई लाग्छ यहाँहरूको साङ्गीतिक तिर्खा झनले थपिएको छ र म चाहन्छु यो तिर्खा सधैँ बढिरहोस् कहिले नभेटियोस् अभी मध कोशिश यहाँ सा तीर्खा भेटौने धन्यवाद